हामी एउटा कथा लिएर आएका छौं यो कथा हामीले रविन्द्रनाथका उत्कृष्ट कथा संग्रहबाट लिँदैछौ सम्पादक अनुवादक ललिजन रावल रहनु भएको यो पुस्तक बियन पुस्तक संसारले बजारमा ल्याएको छ रविन्द्रनाथ ठाकुरका उत्कृष्ट कथा अन्तर्गत संग्रहित कथा पत्नीको पत्र आजको श्रुति संवगमा वाचन हुन्छ अब पत्नीको पत्र कथाको वाचन शुरू हुन्छ चरण कमलमा हामीहरूको बिहे भएको आज पन्ध्र वर्ष भइसक्यो तर आजसम्म मैले तिमीलाई कुनै चिठी लेखिनँ सधैँ तिमीसँगै रहे मेरा कुराहरू तिमीले धेरै सुनिसकेका छौ र मैले तिम्रा तर चिठी लेख्ने अवसर कहिल्यै ले पाइएन आज म तीर्थ गर्न श्री क्षेत्र पुरी आएकी छु र तिमी आफ्नो कार्यालयको ला काममा लागेका छौ कलकत्तासँग तिम्रो त्यही सम्बन्ध छ जुन घोघासँग त्यसका पातहरूको खोलको हुन्छ त्यो तिम्रो शरीर र मनसँग टाँसिएको छ यसैले तिमीले कार्यालयमा छुट्टीका निम्ति निवेदन दिएनौ वेदताको यस्तै मर्जी थियो उन्दे मेरो छुट्टी स्वीकार गरिआए म तिम्रो घरकी तीन बुहारीमध्ये मा माइली हो आज पन्ध्र वर्षपछि यस समुद्र किनारमा उभिएर म बुझिरहेकी छु विश्व र जगदीश्वरसँग मेरो कुनै अर्को सम्बन्ध पनि छ यसै कारण आज साहसबटुलेर चिठी लेख्दैछु यो तिम्रो घरकी माइली बुहारीको चिठी होइन तिमीसँग मेरो सम्बन्धको लेखान्त जसले मेरो निधारमा लेखेको थियो र ऊ बाहेक कोही अर्कोलाई जुन बेला त्यस सम्भावनाका बारेमा थाहा थिएन त्यसबेला त्यस बाल्यकालमा म र मेरो भाइ हामी दुवैलाई पक्षाघात भएको थियो मेरो भाइ मरिहाल्यो र म बाँचेँ टोलका सबै आइमीहरू भन्न थाले मृणाले केटी हो नि त्यसैले त बाँची केटा भएको भए के बाँच्थी यमराज चोरीको विद्यामा अत्यन्त दक्ष छन् मूल्यवान वस्तुहरूमाथि नै उनी लोभ गर्छन् मेरा निम्ति कुनै मृत्यु छैन यसै कुरालाई राम्ररी सम्झाउनको लागि यो चिठी लेख्न बसेकी हुन् जुन दिन तिम्रो टाढाको नाताका मामा तिम्रो मित्र निरजलाई सँगै लिएर कन्या हेर्न आएका थिए त्यसबेला मेरो उमेर बाह्र वर्षको थियो साह्रै दुर्गम गाउँमा हाम्रो घर थियो जहाँ दिउँसै स्याल कराउँथे स्टेसनबाट सातकोष घोडागाडीमा र बाँकी तीन माइल पाल्कीमा हिँडेपछि हाम्रो गाउँमा पुग्न सकिन्छ त्यस दिन तिमीहरूले साह्रै दुःख झेल्नु परेको थियो त्यसमाथि हामी कहाँको गाउँले खानपान भान्साको त्यो प्रहसन मामाजीले आज पनि भुल्न सकेका छैनन् तिमी आमाको कठोर जिद्दी थियो कि आफ्नो जेठी बुहारीको सौन्दर्यको कमीलाई माहिरी बुहारीबाट पुरा गरेरै छाड्नेछििन् नत्र यति दुःख झेलेर हामीहरूको त्यस विकट गाउँमा तिमीहरू किन आउँथ्यौ बंगालमा पेट र कलेजु सम्बन्धी रोगहरू र केटीका निम्ति कुनै खोजी गर्नु पर्दैन यी आफै आएर टाँसिन्छन् र कसै गरी पनि तिनबाट छुटकारा पाउन सकिँदैन बुबाको हृदय धड्किन थाल्यो र आमा दुर्गाको नाम जप्न थालिन् सहरका देवतालाई गाउँमा पुजारी के चढाएर सन्तुष्ट पारन् भरोसा केटीको रूपको थियो तर त्यस रूपको घमण्ड त त्यस केटीमा छँदै छैन जुन व्यक्तिहरू हेर्न आएका छन् उनीहरू जुन किम्मत उसको लगाउने पक्षमा छन् त्यही उसको मोल हो यही कारण हो कि रूप जति छुकी किन नहोस् त्यसले नारीको सङ्कोच हराउँदैन घरभरिको यहाँसम्म टोल टोलभरिको सारा आतङ्क मेरो छातीमाथि ढुङ्गाझै भएर बस्यो त्यस दिन आकाशको सम्पूर्ण प्रकाश र संसारको सारा शक्ति एक गाउँले केटीका दुई परीक्षकका दुई जोर आँखाहरूका सामु पेश गर्नमा मानव प्यादाको काम गरिरहेका थिए मेरा लागि लुक्नको निम्ति कुनै ठाउँ नै थिएन आकाशभरि रुवाउने किसिमको बाँसुरी बज्न थाल्यो म तिम्रो घरमा आइपुगेँ मलाई सम्पूर्ण रूपमा विस्तारपूर्वक हेरिसकेपछि गृहिणीहरूको दलले अन्तमा माने कि हो बुहारी छन् त सुन्दरी छ यो सुनेर मेरो जेठानीको अनुहार अध्ययारो भयो तर म सोध्छु यस रूपको आवश्यकता नै के थियो रूप नामक वस्तुलाई कुनै पुरानो जमानाको पण्डितले गङ्गाको माटोमा कुदेको भए त्यसको कदर हुन्थ्यो तर त्यसलाई विधाताले आफ्नो इच्छा अनुसार कुँदेका छन् त्यसैले तिम्रो धार्मिक परिवारमा त्यसको कुनै मूल्य छैन मसँग रूप छ भन्ने कुरा बिर्सिन तिमीलाई धेरै दिन लागेन तर पाइला पाइलामा तिमीले यो याद गर्नु पर्यो कि मसँग बुद्धि पनि छ मेरो यो बुद्धि यति धेरै स्वाभाविक छ तिम्रो घर गृहस्थीमा यति दिन बिताउँदा पनि आजसम्म टिकेको छ मेरो यस बुद्धिको लागि आमा साह्रै चिन्तित भइरहनुहुन्थ्यो किनकि उहाँ ठान्नुहुन्थ्यो आइमाइहरूको लागि बुद्धि एक आपत हो जसले बाधाहरू मारेर हिँड्नुपर्नेछ उसले यदि बुद्धिलाई मानेर हिँड्न चाह्यो भने ठक्कर खाँदा खाँदा उसको निधार फुट्ने नै छ तर तिमी नै भन म के गरौँ तिम्रो घरको बुहारीको लागि जति बुद्धिको आवश्यकता छ असावधानीले मलाई त्यसभन्दा केही बढी नै बुद्धि विदाताले दिइहाले अब म त्यसलाई फरकाउँ पनि त कसलाई तिमीहरू मलाई साँझ बिहान गाली गरिरह्यो असमर्थहरूका लागि गाली गलाउज्ने तृप्ति हो यसैले उनीहरूलाई म क्षमा गर्छु तिमीहरूको घर गृहस्थी बाहिर मेरो एक चीज थियो जसका बारेमा तिमीहरूले कहिले थाहा पाउन सकेनौ म लुकी लुकी कविताहरू लेख्ने गर्थे, ती खरानी धुलो जे भए पनि त्यहाँ तिम्रो घरको चारैतिरको पर्खाल उभिन सकेको थिएन मभित्र मा तिमीहरूकी माइली बुहारी बाहेक जुन कुरा छ त्यसलाई तिमीहरूले मन पराएनौ न कसैले त्यसलाई चिन्न नै म कवि हुँ यो कुरा यी पन्ध्र वर्षमा पनि तिमीहरूले थाहा पाउन सकेनौ तिमीहरूको घरका स्मृतिहरूमध्ये जुन सबैभन्दा बढी मेरो मनमा आइरहेको छ त्यो हो तिमीहरूको गोठको स्मृति घरको सङ्घारको छेउको गोठमा तिमीहरूका गाईहरू बस्थे सामान्यको आँगन बाहेक उनीहरूको निम्ति हिडुल गर्ने कुनै ठाउँ नै थिएन त्यस आँगनको एक कुनामा उनीहरूलाई कुँडो खुवाउनलाई डुँडहरू राखेका थिए बिहान नोकरहरूलाई कामको धेरै हतार हुने भएकोले भोका गाईहरू डुँडहरूका किनार जिब्रोले चाटी चाटेर दाँतले सबै सबै खोक्रो पारिदिने गर्थे मेरो मन रुन थाल्यो म थिएँ गाउँकी केटी जुन दिन तिम्रो घरमा नयाँ दुलै भएर पुगेँ त्यस दिन सारा सहरमा तिम्रो घरका दुई गाई र तीन बाछाहरू मात्र मलाई सबैभन्दा परिचित र आफन्त चाहिँ लागेका थिए नयाँ दुलाई भइरहँदासम्म म आफ्नो खाना लुकेपछि तिनीहरूलाई खुवाइरहे र केही पुरानो हुँदै गएपछि गाईहरूप्रति प्रकट हुने मेरो ममता देखेर नातिदारहरू ठट्टामा मेरो गोत्रका बारेमा सन्देह प्रकट गर्न थाले मेरी छोरी जन्मिने बित्तिकै मरिहाले जाने बेलामा मलाई पनि सँगै हिँड्नका लागि उसले बोलाएकी थिए ऊ बाँचेकी भए मेरो जीवनमा जे कुरा महान र सत्य सा, छ त्यो सायद उसैलाई ल्याएर दिन्थे र म माइरी बुहारीबाट सिधै आमा बन्न पुग्थेँ त्यो आमा जो एक परिवारमा रहेर पनि विश्व परिवारकी हुन्छे आमा हुनुको दुःख मैले जेलेँ तर आमा हुनुको मुक्ति मैले पाउन सकेन मैं संजना अंग्रेज डाक्टर हमारे घर को संघार देखकर विस्मित मेरे प्रसूति कोठा देखकर रुष्ट होते निकेरा सुना घर बाहर बगैंचा कोठा सजावट रन को कमी थे घर को संहार में कोई सजावट र न सौंदर्य थोज उ बत्तीप करे हावा चोर झे दाखिलो आंगन को फोहर हटने चाहते हैं वित्ता रुई काला दागर विराजमान भैर थे डाक्टर ने एटा गलती उस कि सभी कुछ हमीर रात दिन दुख द पुरा ठाके उल्टो थियो अनादर खरानी जस्तो कुरा दे हो यस खरानीले सायद भित्रभित्रै ताप बनाई बनाइराख्छ तर बाहिरबाट तापको चाल पाउन दिँदैन जब आत्मसम्मान कम भइदिन्छ त्यसबेला अनादर नराम्रो लाग्दैन यसैले त्यसबाट कुनै पीडा हुँदैन यसैकारण आइमाईहरू दुःख अनुभव गर्न पनि लजाउँछन् यसैले म भन्छु आइमाईहरूले दुःख झेल्नै पर्छ यदि तिमीहरूको यही व्यवस्था हो भने जहाँसम्म सम्भव छ उसलाई अनादरले राख्नु नै असल हो आदरले केवल दुःखको व्यवस्था मात्र बढ्छ तिमीहरूले चाहे जुन ढङ्गले राखेको होस् कहिले यस कुराको ख्याल समेत आएन कि दुःख पनि छ प्रसुति कोठामा मृत्यु आएर टाउकोनेर उभियो कत्ति पनि डर लागेन मलाई हाम्रो जिन्दगी नै के हो कि मृत्युसँग डराउनु पर्नेछ आदर र प्रयत्नले जसका प्राणका बन्धन मजबुत भइसकेका छन् मृत्युसँग उनीहरू नै हिचकिचाउँछन् त्यस दिन यदि यमराजले मलाई तानेको भए जसरी फुकको माटोबाट जरासहित घाँस उखेलिन्छ म पनि त्यसरी नै सजिलै उखेलिन्थेँ बङ्गाली आइमाई त मर्न चाहन्छन् तर मर्नुमा कुन चाहिँ बहादुरी छ हामीहरूको लागि मर्नु यति सजिलो छ कि मर्न पनि लाज लाग्छ सासको तारा चाहिँ एकछिनका निम्ति जगमगाएर मेरो छोरी तुरन्तै डुबिहाले म त्यसपछि आफ्नो नित्य कर्म र गाई बाछाहरूको सेवामा लागिहालेँ जीवन सायद यसरी नै गुल्टिँदै गुल्टिँदै अन्तमा समाप्त भइदिएको भए आज तिमीलाई यो पत्र लेख्नुपर्ने आवश्यकता नै हुने थिएन तर हावाले एक मामुली बीज ल्याएर बलियो पर्खालमा पनि पीपलको एक टुसो मारिदिन्छ अन्तमा त्यसै सानो अंकुरको कारण इटाढुङ्गाको छातीमा चिरा पर्छ हाम्रो घर गृहस्थीको बलियो बन्दोबस्तका बीच खोइकताबाट जीवनको एक कण उड्दै आएर खस्यो र त्यसैबाट दरार पर्न शुरू भएको छ विधुवा आमाको मृत्यु भएपछि मेरी जेठानीकी बहिनी बिन्दुले आफ्ना दाजुहरू बारा काका छोराहरूको अत्याचार सहन सकेर जुन दिन आफ्ने दिदीको घरमा आश्रय लिए त्यस दिन तिमीहरूले सोच्यौ यो कहाँको आपत्ति आइलाग्यो मेरो बानी नै यस्तो छ गरौँ भने पनि के गरौँ तिमीहरू सबैजना मनमा नै बेखुसी छौ भन्ने कुरा देखेपछि मेरो मन, देखे मन कम्बर कसेर त्यस आश्रयहीन केटीको छेउमा गरौबियो पराई घरमा अर्काको मर्जीका विरुद्ध आश्रय लिनु नै कति ठुलो अपमान थियो विवश भएर जसले यो अपमान पनि स्वीकार गर्नु उसलाई के धक्का दिएर एक कुनामा फ्याँक्न सकिन्छ मैं जेठानी को दशा देखे उनके सहानुभूतिपूर्वक अपनी बहनी बोलाकं तर उनको पति को इसम समर्थन छेन भू पाएगी उन्नी यो भाव देख मनू उन्क ठूल समस्या हो रस हटाए मन आराम मिलने इस अनाथ बैनीप्रति खुले स्नेह प्रकट करने साहस समेत उनम थे उन्नी पतिव्रता थे उनको यो संकट देखकर मेरो मन झनई दुखी बन पबला विशेष रूप में देखा का बिंदु को खाने लगाने विषय में साहे रुखुसुकों को व्यवस्था करें हर प्रकार को सेवा टहल को काम में उ किसिम लगाइं कि मैं दुख मात्र होना लाज नहीं लग्न थालों उन्हीं सब प्रमाणित कर देखा थालिन् कि हम गृहस्थी में बिंदु साहे सस्तों में हो उस काम धेरे लिइक तुलना में उसमी खर्च साहे कम होेठानी का माइतीस एक उच्च वंश बाहेक अर्क चीज थे न रूप थो न रुपैया जेठानी का बुबले ने कति बिंती कर जेठानी के बीह तिमो घर में करो तो तिम्मी ठहानी भी आपको बीहे बारंबार इस बार वंश का प्रति एक गंभीर अपराध का रूप में ठानी रहेगी इस हरक मामिला में मा उनके सकभर खुमचाएर तिमी को घर कम ठाव अघटेकी छिन् तर उनको इस असल दृष्टात हमी मैं समस्या आईलाो हर दृष्टि ने मूला असंभव रूप से सानों बना सकें जिस असल ठा अर खराब ठाने पर मसल नहीं ठा तिमी इसका कैयों प्रमाण पाईस बिन्दुलाई मैले आफ्नो कोठामा लिएर गएँ दिदीले भनिन् अब माइली बुहारी गरी घरकी गर यस केटीलाई बर्बाद गरिदिन्छे उनी घरका गर प्रत्येक व्यक्तिसँग एक किसिमको शिकायत गर्न थालिन् मानौँ मैले कुनै ठुलो समस्या खडा गरिदिएको छु तर मलाई थाहा छ उनी मनै खुसी भएर ढुक्क भइन् अब दोषको सारा बोझ म माथि जेठानी आफ्नी बहिनीप्रति स्वयं त स्नेह देखाउन सक्दिन थिएन् त्यसैले मबाट त्यो स्नेह दिलाएर उनको मन हल्का भयो मेरो जेठानी आफ्नी बहिनीको उमेर दुई चार वर्ष घटाउने कोसिस गर्थिन् तर उसको उमेर चौध वर्षभन्दा कम छैन यो कुरा लुकेर भन्नमा कुनै हानि थिएन तिमीलाई त थाहै छ ऊ यति नराम्री थिए कि भुइँमा लडेर उसले टाउको फुटाउँदा पनि मानिसहरू कोठाको भुइँका बारेमा चिन्ता गर्थे होला यसैले आमा बुबा नभएको कारण उसले बिहे गरिदिने कोही थिएन र उसँग बिहे गर्ने मनोबल थियो पनि कतिमा बिन्दु साह्रै डराउँदै र सङ्कोच मा मान्दै म कहाँ उसको स्पर्श नै म सहन सक्ने छैन संसारमा उसले जन्मलिनुको मानव कुनै सह थिएन यस प्रकार ऊ सबैसँग एक्लै र हिँड उसको घरमा दाईहरूले उसका लागि यति पनि ठाउँ छोड्न चाहेनन् जतिमा एक अनावश्यक चिजले ठाउँ पाइरहेको हुन्छ अनावश्यक फोर कुराले घरको यताउति त्यत्तिकै ठाउँ पाउन सक्छ किनकि मानिसहरू यसलाई बिर्सिदिन्छन् तर अनावश्यक आइमाय एक त अनावश्यक कुरा हो त्यसमाथि उसलाई बिर्सिन पनि मुस्किल हुन्छ यसरी फोहोरको थुप्रोमाथि समेत उसका लागि कुनै ठाउँ छैन त्यसो त बिन्दुका दाईहरू संसारमा साह्रै आवश्यक वस्तु हुन् यस्तो कुरा पनि होइन तर उनीहरू सुखपूर्वक बाँचिरहेका छन् जूलाई मैले आफू कहाँ गएपछि उसको हृदय काँप्न थाल्यो उसको डर देखेर मलाई साह्रै पीडा भयो मेरो कोठामा उसको लागि अलिकति ठाउँ छ भन्ने कुरा उसलाई सम्झाउन मैले निकै प्रेमपूर्वक कोसिस गरेँ तर मेरो कोठा केवल मेरो कोठा मात्र थिएन यसैले मेरो काम सजिलो भएन दुई चार दिन म कहाँ बसेपछि उसको जिउमा रात रात दाना निस्किए ती के हुन् भन्ने कुरा नबुझेर तिमीहरूले भन्यो त्यो विफर हो किनकि ऊ बिन्दु थिए तिमीहरूको टोलको एक अनाडी डाक्टरले आएर भन्यो कि एक दुई दिन बितेपछि मात्र केही भन्न सकिन्छ तर एक दुई दिन प्रतीक्षा गर्ने धैर्यकस्मा पो थियो य बिंदु चाहो बीमारी को कारण लाजले अदमरी भे मैं विफर भेस्ट प्रसूति कोठा में राख्नेस पर्देन मेरे व्यवहार ने घर का सभी मानस मसंग रिछाए यहांसम कि बिंदु के दीदी बनावटी अप्रसन्नता देखा दे। इस अभागी केटीला अस्पताल पाने पर्ने प्रस्ताव करना लगें एक दु दिन में बिंदु के शरीर का रात रात दाग गायब भे मैं देखे इस बार तिमी झनई बेचैन होने पुग्योग तिमी भौ पक्कई विफर भे पसिह्य क्योंकि ऊ बिंदु अनादरले पालिएको शरीरमा एक निकै ठुलो गुण यो हुन्छ कि त्यो अजर अमर बनिहाल्छ एक त बिमार हुन नै चाहँदैन र मृत्युका सबै ठुला सडकहरू उसका लागि एकदमै बन्द हुन्छन् बिरामीले उसँग ठट्टा मात्र गरेर गयो केही बिगार गर्न सकेन तर यो प्रष्ट रूपमा बुझ्यो कि संसारमा सबैभन्दा असमर्थ व्यक्तिलाई आश्रय दिनु सबैभन्दा कठिन कार्य हो आश्रयको आवश्यकता जसलाई सबैभन्दा बढी छ आश्रय पाउने मार्गमा बाधाहरू पनि उसका लागि सबैभन्दा बढी छन् म बिन्दुको डर र सङ्कोचहरू आएपछि उसमाथि एक अर्को आपत आइ लाग्यो ऊ मलाई यति माया गर्न थाल्यो कि मलाई डर लाग्न थाल्यो प्रेमको यस्तो मूर्ति मैले संसारमा कहिले देखेकी थिइनँ किताबहरू पढेकी पक्कै थिएँ तर त्यो प्रेम महिला र पुरुष बिचको थियो धेरै दिनदेखि यस्तो कुनै घटना भएन जसबाट मलाई सम्झना होस् कि ममा रूप छ यतिका दिनपछि त्यो कुरूप के केटी त्यस रूपका पछाडि परिए मेरो अनुहार जति हेरे पनि उसको आँखाको प्याच मेटिँदैन थियो ऊ भन्थे दिदी तिम्रो यो अनुहार म बाहेकहरू कसैका आँखामा परेको छैन जुन दिन म आफ्नो कपाल आफै कोर्थेँ त्यस दिन उरिस आउँथेँ मेरो कपाल हातमा थामेर त्यसलाई चलाउन र कोरी बाटी गर्नमा उसलाई साह्रै आनन्द लाग्थ्यो कहीं भोज आदि में जाने बेला बाहेक मलाई श्रृंगार आवश्यकता नहीं थे तर बिंदु मै हैरान पारे सदाई धेर थोड़ सजावन चाहन्थेटी मै पनौ एकदम पागल भै रुख बिुवा उम्र कािम्रो घर को आंगन में कत जमीन खाली थे उत्तरी पर्खालस टाँसिए नाली को छे में एक लोध को रुख लोध का नया पत राता मात्र मा पाँथे धरातल में बसंत आयो हम घर गृहस्थी में भी तेस अपत केटी को चित्त जुन दिन संपूर्ण रूप इसी रंगीन होना पुग्थ ते दिन म बुझे कि हृदय को दुनिया में भी बसंत को एक झोंका आई स्वर्ग आली को मोड़ होना बिंदु को मया को असह्य अस्थिर बनाई थी कुछ कुछ दिन मैं उस रिशुटना थो इस क्रोला तो मं तर उसको इस मया में मा मैं आपने एक स्वरूप देखे जो आप जीवन में इस मैं कहीं देखे थी मेरे फक्र सौंदर्य कार्यक्रम श्रुति संवेक हामी आज रवीन्द्रनाथ ठाकुर उत्कृष्ट कथ पुस्तक संग्रहित पत्नी को पत्र शीर्षक को कथ वाचन करलिजन रावल को संपादन र यस कथाको बाँकी अंश केही बेरमा बाँच्नु हुनेछ उज्यालो सुन्दै गर्नुहोला सही कुरा उज्यालो नाइन्टी नेटवर्क कार्यक्रम श्रोति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै इलाम एफएम रेडियो तापले तापलेजुङ झापाको एफएम इन्स्टिट्युन्स र बिर्ता एफएम इटहरीको सप्तकोशी एफएम धरानको विजयपुर एफएम रेडियो तेराथुम भोजपुरको रेडियो चोमलुङमा एफएम सिन्धुलीको रेडियो सहारा रेडियो बर्दीवास खोटांग को हलेसी एफएम सरलाही को रेडियो एकता और ढुकडुकी एफएम रौतहट को नुन्थर एफएम रामेसाप रेडियो तीनलाल खोटांग हलेसी एफएम द्वलखाजीरी रेडियो हिमाली नुआकोट एफएम काब्री धुलीखेल को रेडियो शेफ मकवानपुर के हेटोडा एफएम चितवन रेडियो अर्पण रेडियो त्रिवेणी रेडियो चेतौन में भी सुनवादी फलेवास को रेडियो पर्वत रूकम रेडियो सीस्ने पाल्पा श्रीनगर एफएम रेडियो रामपुर पोखरा रेडियो तरंग तनहू रेडियो भानुभक्त रेडियो ढोरबाराही रेडियो बंदीपुर रट एफएम बागलुङको रेडियो शारती एफएम र गल्कोट एफएम गोरखाको गोरखकाली एफएममा पनि श्रुति सम्वेक्ष सुन्दैनुहुन्छ रेडियो प्युठान दाङको रेडियो मध्य पश्चिम बुटवाल को तिनाओ एफएम गुलमी को रेडियो रेसुंगा कपे बस्तु को रेडियो बुद्ध आवास रेडियो कोवलपुर सल्याण को रेडियो राप्ती जाजरकोट को रेडियो हाम्रो पाइला, दैलेख को दुर्वतारा एफएम कैलाली टीकापुर रोलरिया को एफएम कैलाली एफएम दांग रेडियो प्रकृति एफएम सुर्खेत रेडियो भेरी रुलबुले एफएम हुमला रेडियो कैलाश जुमला रेडियो कर्णाली र कालीकोट को रेडियो नया कर्णाली अथ श्रुति संवेक प्रसारण भर श्रुति संवेक में आज रवीन्द्रनाथ ठाकुर उत्कृष्ट कथ पत्नी पत्र शीर्षक को चन सुनी रखी अंश वाचन अब सुन यिंदु जस्ती केटी मसरी माया करतेह करोड़ तिमी को हिराई में म एक जात इस में नाखुमच्याम और दाँत किट कोई अंत्य थे जुन दिन मेरो कोठाबाट हातमा लगाउने बाला चोरिए त्यस दिन चोरीमा बिन्दुको हात थियो भन्ने कुराको आभाज तिलाउनमा तिमीहरूलाई लाज लागेन जब स्वदेशी आन्दोलनको हङ्गामा मानिसहरूका घर मा तलासी लिन थालियो त्यस बेला तिमीहरू अनायासले शंका गर्न थालेका थियो कि बिन्दु पुलिसकी जासुस हो यसबारेमा उसका विरूद्ध अर्को कुनै प्रमाण थिएन प्रमाण केवल यति मात्र थियो कि ऊ बिन्दु हो तिम्रो घरका नोकर्नीहरू उसको कुनै काम गर्न मान्दैनथे र उनीहरूमध्ये कसैलाई बिन्दुको काम गरिदिनालाई मैले भनिहालेँ पनि बिन्दु सङ्कोचले खम्चिन पुग्थे यी सबै कारणहरूले उसको निम्ति मेरो खर्च बढ्यो मैले एकचोटि नोकरी राखेँ यो कुरा तिमीहरूलाई मन परेन मैले बिन्दुलाई लगाउन दिएका कपडा देखेर तिमी यति अप्रसन्न भयो कि मलाई खर्च गर्नको लागि दिने रकम तीन ती दिन तिमीले बन्द गरिदियो त्यसको भोलिपल्टदेखि म सवा रुपियाँ मूल्य पर्ने सस्तो बाक्लो धोती लगाउन थालेँ मती कि आमा मेरो जुटो थाल लिन मैले उसलाई फर्काइदिएँ आँगनको धारामा आफै आफ्नो थाल माझ्न सुरु गरेँ एक अचानक त्यो दृश्य देखेर तिमी खुस मलाई खुस नबनाएरै तिमीहरूको काम चल्न सक्छ र तिमीहरूलाई खुस नभएर कुनै उपाय छैन यति बुद्धि मलाई आजसम्म भएन अर्कोतिर पा गा जसरी तिमीहरूको रिस बढ्न थाल्यो त्यसरी नै बिन्दुको उमेर पनि पढ्न थाल्यो यस सिधा कुरामा तिमीहरू अस्वाभाविक रूपले चञ्चल हुन पुग्यो एउटा कुरा सोचेर म आश्चर्य मान्छु कि तिमीहरूले जोरजुलुम गरेर बिन्दुलाई घरबाट निकालिकन दिएनौ मलाई राम्ररी थाहा छ तिमीहरू मसँग मनम डराउँछौ विदाताले मलाई जुन बुद्धि दिएका थिए त्यसको इज्जत नगरी तिमीहरू रहन सक्दैनौ अन्तमा जब बिन्दुलाई आफ्नो शक्तिले निकाल्न सकेनौ तब तिमीहरूले प्रजापति देवको शरण लियो बिन्दुको लागि दुलाह तयार गरियो जेठानीले भनिन् ज्यान बच्यो कालीमारी हाम्रो वंशको लाज राखिन् दुलाह कस्तो थियो मलाई थाहा थिएन तिमीहरूकै मुखबाट सुनेकी सबै कुरामा राम्रो राम छ बिन्दु मेरो खट्ट समातेर रुन थालेर भनी दिदी मेरो बिहेको के आवश्यकता छ मैले उसलाई धेरै सम्झाउँदै भने बिन्दु तैँले डराउनु पर्दैन तेरो दुलाह राम्रो छ भने मैले सुनेकी छु बिन्दुले भने दुला यदि राम्रो छ भने उसले मलाई किन मन पराउला ममा छ नै के अर दुलाती दुलातिरकाले बिन्दुलाई हेर्न आउने कुरै गरेनन् जेठान यसबाट साह्रै निश्चिन्त भइन् तर बिन्दुको रुवाई रात दिन कुनै क्षण रोकिनै चाहँदैन उसलाई कति ठुलो पीडा थियो यो मलाई थाहा थियो बिन्दुका निम्ति घरमा मैले धेरै लडाइँ लडेँ तर उसको बिहे रोक्नुपर्छ भन्ने कुरा बोल्ने साहस ममा भएन कुन सामर्थ्यले भनौँ म यदि मरेँ भने उसको के दशा होला एक केटी त्यसमाथि काली कसको घरमा जाँदैछ त्यहाँ उसको के दशा होला यसबारेमा नसोच्नु नै असल हो सोच्दैमा पनि हृदय काप्न थाल्छ बिन्दुले भने दिदी बिहे हुन अब पाँच दिन बाँकी छ यसबिच मलाई कालले लान सक्दैन मैले उसलाई बेसरी छ पारेँ तर अन्तर्यामी नै जान्दछन् स्वाभाविक रूपले उसको मृत्यु भएको भए मलाई शान्ति मिल्थ्यो बिहेको एक दिन अगाडि बिन्दुले आफ्नो दिदीलाई भने दिदी म तिम्रो गोठमा बस्नेछु मसँग जे भन्छौ त्यही गर्नेछु म तिम्रो खुट्टा ढोक्छु दिदी मलाई यसरी टाढा नफ्याँक केही दिनदेखि दिदी लुकेर आँसु बगाइरहेकी थिइन् त्यस दिन पनि बगाइन् तर हृदय मात्र त सबै थोक होइन शास्त्र पनि त केही हो उनले भनिन् तँलाई थाहा छ बिन्दु पति नै नारीको सर्वस्व हुन्छ उसको गति उसको मुक्ति उसको सबै थोक भाग्यमा यदि दुःख लेखिएको छ भने त्यसलाई कसले टार्न सक्छ र यथार्थ कुरा यो थियो कि कतितिर कुनै बाटो थिएन बिन्दुले बिहे गर्नैपर्छ पछि जे हुनु भइरहनेछ मैले चाहेकी थिएँ बिहे हाम्रै घरमा होस् तर तिमीहरूले भनिदेऊ बिहे दुलाको घरमा हुनेछ उनीहरूको वंशको यही प्रथा हो मैले बुझिहालेँ बिन्दुको विवाहमा यदि तिमीहरूको केही खर्च भयो भने त त्यो तिम्रो कुलदेवताका निम्ति असहनीय हुनेछ यसरी मैले चुप लाग्नु पर्यो तर एउटा कुरा तिमीहरूलाई कसैलाई थाहा छैन जेठानीलाई भन्ने इच्छा थियो तर भनिन किनकि सुनेपछि उनी डरले अदमरो भइहाल्थिन् मैले आफ्ना केही गहनाहरू तिमीहरूबाट सबैबाट लुकाएर बिन्दुलाई पहिराइदिएको थिएँ सायद ती जेठीको आँखामा परे होलान् तर देखेर पनि उनी नदेखे चाहिँ गरिदिन् धर्म सम्झेर यसका निम्ति तिमीहरूले उनलाई क्षमा गरिदिनु जानुभन्दा अगाडि बिन्दु मसँग टाँसिएर भने दिदी तिमीहरूले आखिर मलाई त्यागिदियो मैले भनेँ होइन बिन्दु तेरो दशा जस्तो सुकै किन नहोस् म तँलाई अन्तसम्म छाड्ने छैन तीन दिन बिते तिमीसँग सम्बन्धित एक मानिसले एउटा भेडा उपहार दिएको थियो मैले त्यसलाई तिम्रो पेटको आगोबाट बचाएर तल्लो तलामा कोइला राख्ने कोठाको एक कुनामा शरण दिएँ बिहान उठेर आफ्नो हातले दाना खुवाउने गर्थेँ तिम्रा नोकरहरूलाई एक दुई दिन यो काम सुम्पेर हेरेकी थिएँ तर उनीहरूमा उसलाई खुवाउनुको सट्टा उसैलाई खाइदिनेतिर झुकाब बढी त्यस दिन बिहानै त्यस कोठामा पस्दा मैले देखेँ बिन्दु एक कुनामा शरीर खुम्च्याएर बसेकी थिएँ मलाई देख्ने बित्तिकै उमेर खुट्टा समातिर चुपचाप सुक्ख गर्न थालि बिन्दुको पति पागल हो त सत्य भनिरहेको छ यस बिन्दु यति ठुलो झोड तिमीसँग म कसरी बोल्न सक्छु दिदी उनी पागल हुन् ससुराजीको यस बिहेमा सहमति थिएन तर उनी यमराजसँग डराए चाहिँ मेरो सासूसँग डराउँछन् उनी बिहे अघि नै कासी गइहाले सासूले आफ्नो जिद्दीले छोराको बिहे गरिदिए म त्यहीँ कोइलाको थुप्रोमाथि बस्न पुगेँ आइमाईहरू आइमाईहरूमाथि दया गर्दैनन् भन्छन् आइमाई के हो त आइमाई नै केटा पागल भएर के भो आखिर मर्दा नै हो नि बिंदु को पति हेता पागल जस्त देखिंदेन तर कु दिन ऊ य बौलाऊ किस कोठा में चाल्चा बंद कर रख् पर्थ्य राति ऊ ठीक थी, थी तर रातभरी जाग्न पे को दिन नहीं उसको हालत बिग्री हाल रिमाग एकदम खराब भई बिंदु दिवसों पित्तल को थाली में भात खाना बस कि मात्र के थी एक्कासी उसके पति ने भात समेत थाली आंगन में फैंको एक्कासी उसो लो कि बिंदु स्वयं रानी रासमड़ी नोकर ने उनको सुनको थाल चोरेर आफ्नो पित्तलको थालीमा खाना पस्किदिएको छ यही उसको रिसको कारण थियो बिन्दु त डरले अदमरी भइहाल्यो तेस्रो रातमा सासूले उसलाई आफ्नो पतिको कोठामा सुत्नलाई भनेपछि उसको ओठमुख सुक्यो त्यो सासु पनि भयानक थिए गृ उसलाई होस हुँदैन यथार्थमा ऊ पनि पागल हो तर पुरा होइन यसैले ऊ झनै भयानक छे बिन्दुले पतिको कोठामा जानु पर्यो पतिदेवी त्यस रातमा सामान्य थिए तर डरले बिन्दुको शरीरलाई मानव पक्षघातले अठ्याएको छ पति सुतिसकेपछि मध्यरातमा ऊ जुक्ति निकालेर त्यहाँबाट भागेर आए जसको विस्तृत वर्णन दिनुपर्ने आवश्यकता छैन कृणा र रिसले मेरो सम्पूर्ण शरीरमा जलन हुन थाल्यो मैले भने यस्तो धोकाको बिहे बिहे नै होइन बिन्दु तपाईँले जस्तै थिइस् त्यसै किसिमले मसँगै बस म हेर्छु कसले तना लिएर जान्छ तिमीहरूले भन्यो बिन्दु झुटो बोल्दैछ मैले भने ऊ कहिले झुटो बोल्दिनँ तिमीहरूले भन्यो तिमीले कसरी थाहा पायो मैले भने मलाई निश्चित रूपमा थाहा छ तिमीहरूले तर्सायो बिन्दुको घरका मानिसहरूले पुलिस केस गर्यो भने साह्रै अप्ठ्यारो पर्नेछ मैले भने धोकाले पागलसँग उसको बिहे गरिदिएँ अदालतले यो यो कुरा सुन्ने छैन र तिमीहरूले भन्यो त्यसो भए के यस मामिलालाई लिएर अड्डा अदालत धाउनुपर्नेछ किन यसमा हाम्रो के जिम्मेदारी छ मैले भने म आफ्ना गहनाहरू बेचेर कि गर्न सके त्यति गर्नेछु तिमीहरूले भन्यो उनी के वकिलको घरमा जान्छौ यस सवालको कुनै जवाब थिएन टाउको ठोकेर बस्नु बाहेक म के गर्न सक्थेँ उता बिन्दुको घरबाट उसका जेठाजु आएर बाहिर हल्ला गरिरहेका गर थिए उनले थानामा खबर गर्ने कुरा गरे मभित्र कुन चाहिँ शक्ति छ मलाई था थाहा छैन तर कसैको हातबाट ज्यान जोगाएर मेरो चरणमा आएकी गाईलाई पुलिसको धम्कीले फेरि कसैको हातमा सुम्पिन मेरो मनले पटक्कै मानेन मैले चुनौती दिएँ उसलाई थानामा खबर गर्न दियो यति भनिसकेपछि मैले सोधे कि यसै क्षण बिन्दुलाई आफ्नो सुत्ने कोठामा लगेर तालचा बन्द गरेर बसिरहँ गएर हेरेको त बिन्दु बेपत्ता भइसके थिए तिमीहरूसँग मेरो मेर बहस चलिरहेकै बेला बिन्दुले गएर आफ्नो जेठाजुका सामु आत्मसम्पन्न गरेकी थिए उसले बुझिसकेकी थिए कि यस घरमा ऊ बसिरह्यो भने मलाई ठुलो विपत्ति आइलाग्नेछ घरबाट भागेर यहाँ आएर उसले आफ्नो समस्या र पीडा दोब्बर बढाए उसकी सासुको बनाइ थियो उसको छोराले बिन्दुलाई खाइहाल्ने त थिएन खराब पतिहरूको दृष्टान्त संसारमा दुर्लभ छैन उनीहरूसँग तुलना गरियो भने त उसको छोरा सुनको चन्द्रमाझै सुशील छ मेरो जेठानीले भनिन् उसको फुटेको कर्म नै यस्तो छ उसमाथि अफसोस गरेर के फाइदा पति पागल होस् चाहे दिमाग खराब होस् हो त पति नै तिमीहरूको मनमा त्यस्ता सती नारीहरूको दृष्टान्त जागिरहेको थियो जसले स्वयं आफ्ना कोडी पतिलाई काखमा बोकेर बेस्याएको घरमा पुर्याएका थिए संसारमा सबैभन्दा तल्लो स्तरको यस कथाको प्रचार गर्दा तिमी पुरूषहरूलाई अलिकति पनि सङ्कोच लागेन यसैले मानव जन्म लिएर तिमीहरूले बिन्दुको आचरणमाथि क्रोध प्रकट गर्न सक्यौ तिमीहरूको रिस शिर लाजले झुकेन बिन्दुका निम्ति मेरो छाती च्यातिन थाल्यो तर तिमीहरूको निम्ति मेरो लज्जाको सीमा रहेन एक त म गाउँले केटी त्यसमाथि तिम्रो घरमा बिहे भएर आए कि थाहा छैन भगवान्ले कुन बाहनाले ममा त्यस्तो बुद्धि दिन पुगेँ तिमीहरूका यी धार्मिक कुराहरू मैले कसै गरी पनि सहन सकेन मलाई निश्चित रूपमा थाहा थियो मर्नै परे पनि अब बिन्दु हाम्रो घरमा आउने छैन तर मैले उसलाई बिहेअघि जुन आशा दिएकी थिएँ कि अन्तसम्म म उसलाई त्याग्ने छैन मेरो सानो भाइ शरद कलकत्तामा कलेजमा पढ्थ्यो तिमीहरूलाई थाहै छ हर किसिमको स्वयंसेवा गर्नमा नै उसको उत्साह थियो चाहे त्यो प्लेग रोग फैलिँदा मुसा मार्ने बेला होस् चाहे बाढी आउँदा पीडितहरूलाई उद्धार गर्नुपर्दा होस् उसले सधैँ सक्रिय रूपमा भाग लिन्थ्यो यही कारणले दुई दुई पटक एफएको परीक्षामा फेल हुँदा पनि स्वयंसेवा गर्न उसले छाडेन उसलाई बोलाएर मैले भनेँ तैँले यस्तो व्यवस्था गर्नुपर्नेछ शरद कि मलाई बिन्दुको खबर प्राप्त भइरहोस् बिन्दुले मलाई चिठी लेख्न साहस गर्न सक्ने छैन र लेखे पनि त्यो चिठी प्राप्त हुने छैन यस कामको सट्टामा यदि मैले उसलाई बिन्दुको घरमा गएर उसलाई उठाएर लिएर आ या उसको पागलपत्तीको टाउको फुटाएर आ भने कि भए ऊ बढी खुसी हुन्थ्यो शरदसँग म कुरा गरिरहेको बेला तिमी आइपुगेर भन्यो फेरि यो के हङ्गामा सुरु गर्यो मैले भनेँ त्यहीँ जुन रूपमा सुरु गरेकी थिएँ हङ्गामा त त्यस बेलादेखि चलिरहेको छ जबदेखि तिम्रो घरमा आएँ तर त्यो कर्तूत त तिमीहरूकै हो मैले भने बिन्दु आएकी भए त म पक्कै लुकार राख्थेँ तर नडराउ ऊ आउने छैन शरदलाई मसँग देखेर तिम्रो शङ्का झनै बढ्यो शरद यस घरमा आएको तिमीलाई मन पर्दैन भन्ने कुरा मलाई थाहा थियो उसकी पुलिस को निगरानी तिमी डरांो कुछ दिन कोई राजनीतिक मामला में मा फंसर तिमी नानो वाइटिका को टीका भी मरू को हाथ में पठाथे मस तिमो घर में बोला थे तिमी बाे सुने कि बिंदु फेरी भागे गई रेठाजू तिम्र घर में खोजना आया थे यहरा सुने मेरे हृदय में सुइरो रोपिए जैं भय अबग्नीला कति असह्य कष हो त्यो कुरा बुझेँ तर गर्न सक्ने कुनै उपाय थिएन शरद खबर लिन दौडियो साँझ फर्केर उसले मसँग भन्यो बिन्दु आफ्ना दाईहरू कहाँ गएकी थिए तर उनीहरू उसमाथि साह्रै रुष्ट भएर तत्कालै उसलाई उसको पतिको घरमा पुर्याएर गए त्यसमा उनीहरूको भाडा आदिमा जे जति खर्च भएको थियो त्यसलाई लिएर उनीहरूको रिस अझै मरेको छैन तिमी काकी क्षेत्रपुरी तीर्थ जाने बेला तिम्रो घरमा आएर बसेन् मैले तिमीहरूसँग भने म पनि तीर्थ जान्छु धर्मकर्म म मेरो यस्तो प्रविधि देखेर तिमीहरू यति खुसी भयो कि पटक्कै नयाँ नास्ति गरेनौ यस बेला कलकत्तामा बसेर मैले बिन्दुका बारेमा कुनै नयाँ बखेडा खडा गरिदिन सक्छु भन्ने कुरा पनि तिमीहरूको दिमागमा आएको हुनसक्छ मैले गर्दा तिमीहरूलाई ठुलै समस्या थियो बुधबार हिँड्नु थियो र नै सबै कुरा तय भए मैले शरदलाई बोलाएर भनेँ जसरी भए पनि बुधबारको दिन बिन्दुलाई क्षेत्रपुरी जाने गाडीमा बसालिदिनुपर्नेछ शरदको अनुहार उजालियो र उसले भन्यो चिन्ता नगर दिदी म उसलाई ट्रेनमा राखेर रा पुरीसम्म पुर्याएर आउनेछु यही बाहनामा जगन्नाथको दर्शन पनि हुनेछ त्यसै दिन साँझ शरद फेरि आयो उसको अनुहार देखेरै मेरो मन खिन्न भयो मैले सोधेँ के भयो शरद काम बनेन उसले भन्यो भनेन मैले उसलाई सोधेँ उसलाई मनाउन सकेनौ उसले भन्यो सके त्यसको अब आवश्यकता नै भएन हिजो राति उसले आफैलाई आगो लगाएर आत्महत्या गरिहाले त्यस घरको जुन केटासँग मैले मित्रता गाँसेको थिएँ उसले भन्यो कि बिन्दुले तिम्रो नाममा एक चिठी छोडेकी थिए तर उनीहरूले त्यो चिठी पनि जलाइदिए जे शान्ति भयो देशभरिका मानिसहरू अप्रसन्न भए भन्न थाले कपडाहरूमा आगो लगाएर मर्नु आइमैहरूको फेसन भइसकेको छ तिमीहरूले भन्यो यो सबै नाटक गरिएको सक्छ तर नाटकको खेल केवल आइमीहरूका साडीहरूमाथि किन हुन्छ वीर पुरुषका धोतीहरूमाथि किन हुँदैन यो पनि त सोचेर हेर्नुपर्छ बिन्दुको जलेको भाग्य पनि गजब छ जबसम्म जीवित थिए रूपगुण कुनै कुरामा उसले प्रशंसा भएन मर्ने बेला पनि केही सोचविचार गरेर नयाँ ढङ्गले मरेकी भए देशका मानिसहरू ताली बजाउँथे त्यो पनि उसको दिमागमा आएन मरेर पनि उसले मानिसहरूलाई अप्रसन्न बनाएर गए दिदी कोठामा लुकेर रोइरहइन् तर त्यस शोधनमा एउटा सान्त्वना थियो जेसुकी भएको भए पनि सबैको रक्षा भयो मरेकी मात्र त हो अरू त केही भएन बाँचेकी भए त थाहा छैन के के भइरहन्थ्यो म तीर्थ आएकी छु बिन्दुले आउनुपर्ने आवश्यकता भएन तर मलाई आवश्यकता थियो मानिसहरू जस्ता दुःख ठान्छन् तिम्रो घरमा मलाई त्यस्तो कुनै दुःख थिएन तिम्रो घरमा खाने पिउने कुराको कमी थिएन तिम्रो दाईको चालचलन जस्तो सुकै भए पनि तिम्रो चालचलनमा त्यस्तो कुनै दोष थिएन यसका लागि भगवान्लाई सराप्न सकियोस् यदि तिम्रो चरित्र आफ्नो दाइको जस्तै भएको भए पनि मेरा दिनहरू यत्तिकै बितिहाल्थे र आफ्नी सती सापिती जेठानीले जस्तै म पनि पतिदेवीलाई दोष नदिएर विश्वदेवतालाई नै सरापिरहन्थेँ यसैले तिमीहरूका विरुद्धमा कुनै किसिमको शिकायत पेश गर्न चाहन्न यो चिठी मैले यस उद्देश्यले लेखेकी होइन तर म अब तिम्रो त्यस सन्ताउन्न नम्बर माखन बडलाको गल्लीमा स्थित घरमा फर्कन्न मैले बिन्दुलाई देखेकी छु संसारमा नारीको परिचय के हो मलाई थाहा भइसकेको छ अब मलाई कुनै कुराको आवश्यकता छैन यसपछि यो पनि देखेँ कि ऊ आइमै अवश्य हो तर भगवान्ले उसलाई त्यागेन उसमाथि तिमीहरूको जतिसुकै अत्याचार किन नहोस् त्यस अत्याचारको पनि अन्त भयो ऊ आफ्नो अभागी मानव जन्मभन्दा मा पनि महान थिए तिम्रा खुट्टाहरू त्यति लामा छैनन् कि तिमीहरू आफ्नो इच्छाअनुसार उसको जीवनलाई सधैँको लागि गनाउने खुट्टाहरू मुनि दबाई राख मृत्यु तिमीहरूभन्दा ठूलो छ त्यस मृत्युमा ऊ महान थिए त्यहाँ बिन्दु केवल बङ्गाली घरकी एक केटी मात्र होइन ऊ केवल ठुला भएका बहिनी मात्र होइन अपरिचित पागलपत्तीकी प्रताडित पत्नी मात्र होइन त्यहाँ ऊ अनन्त थिए मृत्युको त्यो बांसुरी जुन दिन त्यस बालिकाको भग्न हृदयभित्रबाट निस्केर मेरो जीवनको यमुना किनारमा बज्न थाल्यो यस बेला पहिलोपटक मेरो छातीमा मानव तीर रोपियो भगवान्सँग मैले सोधेँ तिम्रो संसारमा जो सबैभन्दा तुच्छ छ त्यही सबैभन्दा कठिन किन छ यस गल्लीमा चारैतिर पर्खाली घेरिएको आनन्द शून्य वातावरणको यो अति मामुली पानीको फोका यति भयङ्कर बाधा किन भन्न पुग्यो तिम्रो विश्व आफ्ना छ ऋतुहरूको सुदा पात्र बोकेर जस्तो सुखी गरेर पनि किन नपुकाररोस् म यस नारी संहार ठेलोलाई एकछिनको लागि किन नाग्न सक्दिनँ तिम्रो यस्तो दुनियाँमा मेरो यस्तो जीवन लिएर ढुङ्गा इँटाले बनेको तुच्छ आङमा बासते के मैले दिन्दिनै मर्नुपर्नेछ प्रत्येक दिनको मेरो यात्रा कति तुच्छ छ यहाँका बाँधिएका नियम बाँधिएका अभ्यास बाँधिएका बोली बाँधेर पिट्नु कति तुच्छ छ तर अन्त्यमा के यसै दिनताको नागपासको जित होला र तिम्रा आफ्ना हातहरूको रचना यस आनन्दलोकको हार होला तर मृत्युको बाँसुरी बज्न थाल्यो कहाँ गयो त्यो रहस्यले बनाइएको पर्खाल कहाँ गयो तिमीहरूद्वारा कुदिएका घरेलु कानुनहरूले बनेको काँडाहरूको घेरा कुन चाहिँ दुःख या अपमान हो जसले मनुष्यलाई बन्दी बनाएर राख्न सक्छ त्यहाँ मृत्युका हातहरूमा जिन्दगीको झण्डा फरफराइरहेको छ अरे माइली बुहारी त्यहाँलाई कुनै डर छैन तेरो माइली बुहारीको काँचुली फेरि एकछिन पनि लाग्ने छैन तिमीहरूको गल्लीसँग म अब डराउँदिनँ मेरा सामु आज निलो समुद्र छ र शिरमा थियो असारको बादल तिमीहरूले रूढीहरूको अन्धकारले मलाई छोपिराखेका छौ एकछिनका लागि त्यस आवरणको पालबाट बिन्दुली मलाई देखेकी थिए त्यसै केटीले आफ्नो मृत्युद्वारा त्यस आवरणलाई टुक्रा टुक्रा पारिदिए आज बाहिर आएर मैले देखेँ कतै यस्तो ठाउँ छैन जहाँ मेरो गरिमाउटाउ आउन सकोस् मेरो यो रूप जसका आँखाहरूलाई मन पऱ्यो तिनै सुन्दर मलाई सम्पूर्ण आकाशका नेत्राहरू हेरिरहेका छन् अब त तिमीहरूकी माइली बुहारी मरि तिमी सोचिरहेका होलाौ म म म म म म म म म म मर्न गइरहेको छु नडराउ यति पुरानो ठट्टा म तिमीसँग गर्दिनँ मिराबाई पनि त म जस्ती आइमाइ नै थिए उसका जन्जिरहरू पनि कम गरौँ थिएनन् तर उसले बाँच्नको लागि मर्नु त परेन मिराबाईले आफ्नो गीतमा लेखेकी छन् भाइ छोड्या बन्धु छोड्या छोड्या सगा सोई मिरा राम लगड लागि होणी होए सो तिम्रो चरणको आश्रयबाट टाढा भएकी मृणाल श्रुति सम्वेगमा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 हौस् त अर्को साथ अर्को कुनै गति लिएर आउनेछौ त्यसअघि शुक्रबारको श्रृंखलामा देशले हारेको युद्धको वाचन हुनेछ आजका लागि प्राविधिक साथी उदय घिमिरे र म अच्युत घिमिरे विदा चाहन्छौ शुभरात्री चा।